नेपाली रेडियो इतिहासमा पटक, मानसिक स्वास्थ्य सम्बन्धी विशेष रेडियो कार्यक्रम नीति निर्माणदेखि गाउँघरसम्म मानसिक स्वास्थ्यका सवालहरूको पूर्ण स्वास्थ्य सामाजिक रेडियो पत्रिका मेजीदेखि महाकालीसम्म साझेदार रेडियोहरूसँगै देशभर नमस्कार राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन कोशिसको प्रस्तुति रेडियो कार्यक्रम मानसिक स्वास्थ्यमा कोसिसको आजको अंकमा तपाईँलाई स्वागत छ रेडियो पत्रिका मानसिक स्वास्थ्यमा कोसिस देशभरका पैँतिसवटा रेडियोहरूमा एकैसाथ यसै समय प्रसारण हुन्छ कार्यक्रमको नामले भने झैँ यस कार्यक्रममा हामी मानसिक स्वास्थ्यका क्षेत्रमा भएका प्रयत्नहरू समेट्छौँ मा मानसिक स्वास्थ्य नेपालमा यसको अवस्था क्रियाशील संघ संस्था व्यक्ति र समूह मानसिक स्वास्थ्यका नीति कार्यक्रम र योजनाहरू अनि मानसिक स्वास्थ्यका क्षेत्रमा भएका सुधार र उपलब्धिहरू यही नै कार्यक्रम मानसिक स्वास्थ्यमा कोशिसका मुख्य विषयवस्तुहरू हुन् स्वास्थ्यको अधिकार मौलिक अधिकार हो विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भन्नाले शारीरिक मानसिक र सामाजिक सुस्वास्थ्यलाई बुझ्नु पर्दछ तर विश्वभरि नै स्थानीयदेखि नीति निर्माण तहसम्म व्याप्त गलत अवधारणाका कारण मानसिक स्वास्थ्यलाई फरक र नकारात्मक दृष्टिले हेरिन्छ मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूको उपचार त परै जाओस् न्यूनतम मानव अधिकारको समेत संरक्षण भएको देखिँदैन समग्रमा मानसिक स्वास्थ्य सीमान्तकृत सवाल बनिरहेको छ नेपालमा पनि मानसिक स्वास्थ्य समस्यामा परेका मानिसहरू समाजमै दबिएर तिरस्कृत भएर खोरमा बन्द भएर अझ कडा खालको मानसिक समस्यामा परेका मानिसहरू त सडकमै बेहोशी जीवन बाँचिरहेका छन् मानसिक स्वास्थ्य समग्र स्वास्थ्यकै विषय हो स्वास्थ्यको अधिकारले अन्य पक्षसँगै मानसिक स्वास्थ्यलाई पनि समेट्छ व्यक्तिको मानसिक स्वास्थ्य सबल नभई पूर्ण स्वास्थ्य सम्भव छैन आउनुहोस् मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यकै विषय बनाउने हाम्रो अभियानमा सँगै हातेमालो गरौं मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोसिसको रेडियो अभियान अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि सन् दुई हजार मानसिक समस्यालाई अपाङ्गताभित्र राख्दै यसलाई मनोसामाजिक अपाङ्गता भनेर परिभाषित गरेको छ नेपाल सरकारले उक्त महासन्धि सन् दुई मा दसमा अनुमोदन गरिसकेको छ नेपालमा अपाङ्गता आन्दोलन नेतृत्व गरिरहेका सङ्घ मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व र सहभागिताका सन्दर्भमा त्यति गहकिलो बहस गर्न सकेको भने देखिँदैन अझ यस्ता राष्ट्रिय स्तरका संघ संस्थाले आफ्नो कार्यसमितिमा पनि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्न सकेका छैनन् आजको कार्यक्रम हामीले अपाङ्गताभित्र मनोसामाजिक अपाङ्गताका यिनै सवालहरूमा तयार पारेका छौं तपाईँ यतिबेला रेडियो पत्रिका मानसिक स्वास्थ्यमा कोसिस हुँदै हुनुहुन्छ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि सन् दुई हजार छले अपाङ्गताको परिभाषाभित्र मनोसामाजिक अपाङ्गतालाई पनि समेटेको छ तर नेपालमा जति अन्य अपाङ्गताको कुरा हुन्छ त्यति मनोसामाजिक अपाङ्गताको विषयमा हुँदैन साथी सौरु घिमिरेले यसै विषयमा एउटा रेडियो सामग्री तयार पार्नुभएको छ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि सन् दुई हजार छ ले अङ्गताको परिभाषामाजिक अपाङ्गता के हो भन्ने प्रकाश गिरी अब सिआरपिडी को परिभाषामा चाहिँ जुन चाहिँ चार मुख्य अपाङ्गहरू छ त्यसमा फिजिकल होइन मेन्टल सेन्सरी र न्युरोलोजिकल भनेपछि सिआरपिडी एउटा यो ब्रड परिभाषा हो त्यसमा चाहिँ एकदम मुख्य कम्पोनेन्ट नै यो चारवटा हो चार थरीको अपाङ्गलाई चाहिँ मुख्य कम्पोनेन्ट नै भनेको अब सिआरपिडीको परिभाषामा चाहिँ अब यो मेन्टल अपाङ्ग भनेको चाहिँ त्यो व्यक्ति चाहिँ होइन कि जुन चाहिँ उसले ब्यारियर छ समाजमा फेस गर्ने त्यही ब्यारियर नै अपाङ्गता भनेर त्यसरी एउटा ब्रड डेफिनेसन गरेको छ चा, सिआरपिडीमा चाहिँ अब सामान्य मान्छेले बुझ्दा चाहिँ अब मनोसामाजिक अपाङ्ग भनेपछि चाहिँ अब जेनरली अलिकति यो साइकोटिक सिभियर मानसिक अपाङ्ग नै हो मनोसामाजिक अपाङ्गताले व्यक्ति र उप्रतिको सामाजिक अवधारणालाई जनाउँदछ यो यस्तो मान्यता हो जसले कुनै व्यक्तिको जीवन परिस्थितिहरूमा आन्तरिक र बाह्य तत्त्वहरूले सामान्य बाहेकका अन्य अवस्थाहरूमा व्यक्तिको सहयोग र समायोजनका आवश्यकताहरूमा प्रभाव पार्न सक्छ भन्ने स्वीकार गर्दछ यस अन्तर्गत सामाजिक संवेगात्मक मानसिक र आत्मिक अवस्थाहरू एवम् अनुभवहरू पर्छन् जसलाई असक्तता भन्न सकिँदैन तर त्यस्ता तत्त्वले व्यक्तिलाई असक्षम गराइरहेका हुन्छन् अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि सन् दुई हजार छले ता भएका व्यक्तिहरूलाई समान अधिकार संरक्षण र अवसर जस्ता विषयमा राज्यको दायित्वलाई प्रत्याभूत गराउनु पर्छ भनेको छ नेपाल मेंटल हेल्थ फाउन्डेसन काकाश गिरीमा सन्धिको धारा बाह्रको धेरै कुराहरू नेपालले कार्यान्वयन गर्न नसकेको ठान्नुहुन्छ कानुनको अगाडि हामी नै सम्मान छैन के कतिवटा यो विभेदपूर्ण राज्यले नै बनाएको विभेदपूर्ण कानुनहरू छ जस्तो अब भोट हाल्नु पनि स पाउँदैन न निर्वाचन उठ्नु पाउँछ न भोट हाल्नु पर्छ त्यो सिभिल पोलिटिकल राइट्स चाहिँ छैन अब त्यो अर्को कुरा हो होइन मैले गएर भोट हालेँ होइन त्यहाँ अब त्यो सिस्टम नभएर हाल्यो तर अरू देशमा सिस्टम हुन्छ यो त्यो मुख्य मान्छेको एउटा सिभिल पोलिटिकल राइट्स भन्ने नै हुँदैन अनि त्यसमा अब अदालतमा साक्षी बन्नु पाउँदैन अब सरकारी जागिरबाट निकालिदिन्छ होइन अब यस्तो धेरै विभेदपूर्ण कानु छ यो अगाडि चाहिँ अब न्यायको अगाडि सम्मान छैन भनेपछि अदालतमा हाम्रो रिटायर लाग्दैन साक्षी बस्नु पाउँदैन धेरै त्यस्ताहरू राज्यले उदासीनता देखाउँदा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल जस्ता छात्र संगठनले आवाजलाई बुलन्द बनाउनु पर्ने हो नेपालमा यस्ता संगठनले न प्रतिनिधित्व गराउँछन् न आवाज नै उठाउँछन् फेरि निरप्रकाश गिरी आर्टिकल भनेको यो दुई वर्गलाई आर्टिकल बाह्र हो अब अहिलेसम्म आर्टिकल बाह्र केही पनि एड्रेस गरेको छैन मासँगले पनि छैन अर्को अभिभावक उनीहरूले पनि त्यो कुरै उठाएको छैन अब आर्टिकल बाह्रमा चाहिँ के भने जसले आफ्नो निर्णय लिनु सक्दैन उसको लागि चाहिँ सपोर्ट डिसिजन मेकिङको मेकानिजम छ त्यो चाहिँ राज्यले नै त्यो बनाउनु पर्छ त्यो सपोर्ट डिसिसन मेकिङ अहिले त्यतातिर केही पहल भएको छैन हाम्रो देशमा मनोसामाजिक अपाङ्गता शब्दावली अझ पनि न यसलाई गलत तरिकाले बुझ्ने एवं कलङ्कको रूपमा लिने गरिन्छ मनोसामाजिक अपाङ्गता मानसिक बिरामीको समानार्थक होइन तर यसले मानसिक समस्या अनुभव गरेका व्यक्तिहरूलाई समेट्छ मानसिक समस्या बेहोरेका जुनसुकै व्यक्तिले दुराग्रह कलङ्क विभेद र दुर्व्यवहार भोग्न बाध्य भइरहनु परेको छ यस्ता नकारात्मक सामाजिक दृष्टिकोण नै मनोसामाजिक अपाङ्गता शब्दावली प्रयोगको आधार बन्न पुगेको छ राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदी जनचेतनाको कमी र रा राज्यको कमजोरीका कारणले यस्तो भएको बताउनुहुन्छ सामाजिक भनौँ अथवा मानसिक अपाङ्गता भनौँ त्यो त्यो वर्गलाई देख्ने बित्तिकै त्यो वर्ग भनेको एउटा चाहिँ समाजको छुट्टै वर्ग हो कि अथवा उनीहरूले चाहिँ केही पनि गर्न सक्दैन कि अथवा उनीहरूलाई चाहिँ हामीले व्यवहारै गर्न सक्दैनौँ हेन्डलै गर्न सक्दैनौँ भन्ने किसिमको एउटा चाहिँ सामाजिक छ दोस्रो चाहिँ एनजिओको विधानमा गैर सरकारी विधानमै अझ के छ भने संस्थाको अयोग्यतामा मानसिक त्यहाँ यति निकृष्ट शब्द प्रयोग गरिएको छ कि बहुलायमा भनेर लेखिएको छ कि धेरैको विधानमा त्यो छ तर त्यो लेख्न पाइँदैन मानवाधिकारको सिद्धान्त अन्तर्राष्ट्रिय कानुन नेपालको संविधान सिआरपिडी सबैलाई हेर्दाखेरि उनीहरूले लेख्न पाउँदैन एकातिर प्रत्येकको विधानमा नै विभेदी कारण छ अर्को कुरो चाहिँ मानसिक अपाङ्गतालाई मान्छेले चाहिँ एउटा हरेक व्यक्तिलाई हुन्छ हरेक व्यक्तिमा केही न किसिमको मानसिक समस्या छ हुन्छ त्यसको मात्रा मात्रै तलमा भन्ने कुराको चाहिँ समबुझाइ छैन त्यसको कारणले गर्दाखेरि कार्यक्रम नीति अपाङ्गता भएका व्यक्तिहरूको सङ्घ संस्था समुदायभित्रै कुरा गर्दा पनि त्यही पनि मानसिक अपाङ्गताको चाहिँ जुन रूपमा इन्क्लुजन हुनुपर्ने हो, हो जुन रूपमा चाहिँ आवाज उठ्नुपर्ने हो त्यो आवाज चाहिँ उठ्न सकेको छ नेपालमा जति पनि कानुनहरू छ त्यो सब मनो सामाजिक अपाङ्गताको हकमा विभेदकारी सर्वप्रथम ते ती र त्यस्ता ती सबै कानुनहरू खारेज हुनु जरुरी छ जस्तो कुनै पनि सरकारी कर्मचारी सरकारी सेवामा प्रवेश गर्नु पर्यो भने उसले निरोगिताको प्रमाणपत्र पेस गर्नुपर्छ नत्र उसले पाउँदै अर्कोतिर फेरि मानसिक अपाङ्गता ले दुई हजार अनुसार नेपालमा कुल अपाङ्गतामा छ प्रतिशत हिस्सा मनोसामाजिक अपाङ्गताको छ तर प्रतिनिधित्व भने लगभग शून्य बराबर छ मनोसामाजिक अपाङ्गतालाई मूलधारमा ल्याउनका लागि अझै राम्रो पहल हुन सकेको छैन मनोसामाजिक अपाङ्गताको बारेमा जनमानसमा चेतना नहुनु र अपाङ्गता आन्दोलनभित्र मनोसामाजिक अपाङ्गताको बहस न्यून मात्र हुनु मनोसामाजिक अपाङ्गता पछि पर्नुको मुख्य कारणहरू हुन् अपाङ्गताभित्र मनोसामाजिक अपाङ्गता सुनिश्चित गर्न अपाङ्गताको क्षेत्रमा राष्ट्रिय स्तरमा काम गरिरहेका संस्थाले पनि त्यति चासो दिए जस्तो देखिँदैन साथी रजत राईले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका नवनिर्वाचित अध्यक्ष सुदर्शन सुबेदीलाई सम्पर्क गरी मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा कुराकानी गर्नुभएको छ महासङ्घको अध्यक्षमा पुन निर्वाचित हुनुभयो सरलाई बधाई छ धन्यवाद तपाईँ नयाँ कार्यकालमा अपाङ्गता क्षेत्रमा कुन कुन पक्षलाई प्राथमिकता साथ लिएर जानु सोच्नु भएको छ कार्यकालमा विशेष गरी अहिले अपाङ्गता भएका व्यक्तिहरूको सवाल जुन नयाँ संविधानमा उल्लेखित भएको छ लिखित समावेश भएको छ ती कुराहरूलाई कार्यान्वयन गर्ने पाटो अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ऐन व्यवस्थापिका संसदमा छ त्यस ऐनलाई छिटोभन्दा छिटो पास गराउने तेस्रो नियमलीको मस्यौदा तयार गर्ने र चौथोमा महासङ्घको सदस्य संस्थाहरूको संस्थागत विकासमा काम गर्ने र अपाङ्गता क्षेत्रभित्र पनि विशेष गरी अत्यन्त संवेदनशील वर्ग छ जुन मनोसामाजिक अटिजम हेमोफिलिया डाउन महासंघको विधानले उनस जनाको कार्यसमिति हुने भनेको छ कार्यसमिति पुरा भयो कार्यसमिति पुरा भएको छैन अहिलेको तपाईँहरूको कार्यसमितिमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने सम्भावना कतिको छ यसभन्दा अगाडि त तपाईँहरूले गर्छु भन्नुभयो तर त्यो हुन सकेन नि सर अहिले चाहिँ कतिको सम्भावना छ यसभन्दा अगाडि मैले आफूले कमिटमेन्ट गरेको होइन जुन विधान संशोधन गर्दाखेरि मनोसामाजिक अपाङ्गताको सवाललाई प्रतिनिधित्व र पहिचान दिने जुन कुरा थियो त्यो चाहिँ विधानले पहिचान दिएको छ र हाम्रो विधानले छुटेका वर्गहरूलाई मनोनयन गर्ने भनेर भनेको छ र त्यसमा चाहिँ हामी मनोसामाजिक अपाङ्गतालाई पनि समावेश गर्नको लागि सकारात्मक छौ है सर यो अब भागभण्डा मिलाउँदा मिलाउँदै नपुगेको हो कि तपाईँहरूले भागभको कुरा कु पनि होइन नचाहेको कुरा कु पनि होइन हामीले सम्मानित रूपमा त्यो सवाललाई राखेको हो किन भन्दा मनोसामाजिक अपाङ्गताको अहिले एक दुईवटा मात्रै संस्थाहरू भएको हुँदाखेरि उहाँहरूलाई किन चाहिँ हामीले त्यो वर्गमा सबैतिर चाहिँ फाइट गर्न लाने पहिला जस्तै फेरि फाइट गर्यो गोला प्रथामा गएपछि फेरि अप्ठ्यारो हुन्छ भन्ने किसिमले हामीले चाहिँ उहाँलाई झन् सुरक्षित गरेको हो तपाईँको कार्यकालमा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा के के सुधार देख्न पाइएला अब अहिले ठ्याक्कै मैले एसे भनेर यो भनेर भन्न चाहिँ त्यो अलि छिटो हुन्छ र हामीले के सोचेका छौँ भने अपाङ्गताको सवालमा हामीले कुन सवाललाई कसरी सम्बोधन गर्ने भनेर एउटा चाहिँ मार्गचित्र तयार गर्दैछौँ र त्यो मार्गचित्रको आधारमा चाहिँ हामी काम गर्छौँ विशेष गरी मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको संस्था हामीसँग हुनुहुन्छ उहाँहरू सदस्य संस्था उहाँहरूसँग बसेर छलफल गरेर उहाँहरूले लिएका भिजनहरूलाई महासङ्घले प्रमोट गर्ने हो हामीले आफै एक्लै गर्ने भन्दा पनि उहाँहरूले गरेका कुराहरूलाई गर हामीले प्रमोट गर्ने हो आ, आ, जुन हिजोको दिनमा पनि हामीले गरेका थियौँ र भोलि पनि गरेका छौँ महासङ्घका पदाधिकारीसँग कुरा गर्दा पनि र महासङ्घभित्र हेर्दाखेरि पनि तपाईँहरू मनोसामाजिक अपाङ्गतामा गराउन त भइहाल्छ नि भन्नुहुन्छ तर महासङ्घको भनाइ र गराइमा अलिकति भिन्नता देखिएको छ सबै समस्या महासङ्घले हल गर्न सक्दैन जुन सरकारको दायित्वभित्र पर्छ जुन खबरदारी गर्ने कुरा र महासङ्घले गर्ने कर्तव्यको कुरामा मैले लाग्छ मैले अघिल्लो पटक नेतृत्व गर्दा पनि कमजोसै गरेको छैन जस्तो लाग्छ र आगामी दिनमा पनि त्यो सभालाई संवेदनशील भएर समावेश गर्ने कुरामा चाहिँ म पछि हट्ने छैन भन्ने नै मेरो कमिटमेन्ट हो र एउटा संस्थाले सबै कुराहरू समेट्न पनि त सक्दैन नि तपाईँहरूको अब प्रतिबद्धता छ प्रतिबद्धता व्यक्त गरिराख्नु भएको छ कि हुन्न भन्ने कुरामा प्रतिनिधित्व गर्ने भनेर यही व्यक्ति यसैलाई भनेर चाहिँ हामी भन्न पनि सक्दैनौँ हामीसँग तेत्तिस प्रतिशत महिला हामीले पुर्याउनु पर्ने हुन्छ मैला पुर्याउनको लागि हामीले चाहिँ पनि हामीले पुर्याउनु पर्नेछ य दोस्रो कुरो हामीले छुटेका वर्गहरू लाई पनि हामीले समावेश गर्नुपर्ने हुन्छ जस्तै होटापुड्का हिमोफिलिया मनोसामाजिक द्वन्द्व प्रभावित लुष्ठ प्रभावित लगायतका चाहिँ सवालहरू महासङ्घमा प्रतिनिधित्व हुन सकेको छैन र विधानले पनि छुटेको वर्गलाई मनोनयन गर्ने भनेर निर्देशन गरेको हुँदा त्यो हामीले चाहिँ छुटेको वर्गलाई प्रतिनिधित्व गराउनको लागि हामीले पहल गर्नुपर्ने हुन्छ र त्यसमा हामीले तेत्तिस महिला पनि पुर्याउनु पर्ने हुन्छ जहाँसम्म यहाँको कुरा अब मनोसामाजिक अपाङ्गताले प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने कुरामा चाहिँ गर्छ भनेर मैले भन्न सक्छु त्यसमा मैले आफूले नै नेतृत्व गरेको हुँदाखेरि प्रतिनिधित्व हुन्छ भन्ने कुरामा चाहिँ म तपाईँ यो सवालमा काम गर्ने साथीहरूलाई यहाँको प्रतिष्ठित मिडिया मार्फत चाहिँ आश्वस्त गराउन चाहन्छु तर पक्कै पनि त्यसमा अब जेन्डरमा हामीले मिलाउनु पर्ने हुँदाखेरि हामीले अब पुरुष महिला कसलाई प्रतिनिधित्व गराउँछौँ भन्ने कुरा चाहिँ अहिले मैले ठ्याक्कै भन्न सक्दिनँ उहाँ हुनुहुन्थ्यो राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका नवनिर्वाचित अध्यक्ष सुदर्शन सुवेदी साथी रजत राईसँग कुरा गर्दै देशभरका पैँतिसवटा साझेदार रेडियोहरूमा तपाईँ यतिखेर रेडियो पत्रिका मानसिक स्वास्थ्यमा कोसिस सुन्दै हुनुहुन्छ आजको अङ्कमा हामी अपाङ्गताभित्र मनोसामाजिक अपाङ्गताको सन्दर्भमा छलफल गरिरहेका छौं विक्रमसम्म दुई हजार उन्चालिस सालमा तत्कालीन सरकारले ल्याएको अपाङ्ग कल्याणकारी ऐनले पनि मानसिक अपाङ्गतालाई अपाङ्गताभित्र राखेर व्याख्या गरेको थियो सन् दुई हजार दसमा नेपाल सरकारले अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि अनुमोदन गरिसकेको अवस्था छ नेपाल सरकारले तोकेको सातौँ प्रकारको अपाङ्गतामा मनोसामाजिक अपाङ्गता पर्छ यति हुँदाहुँदै पनि व्यवहारमा न न अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था मनोसामाजिक अपाङ्गताको विषयलाई यथोचित सम्बोधन गर्न तत्पर रहे जस्तो देखिँदैन यसै सन्दर्भमा मनोसामाजिक अपाङ्गता र मानसिक स्वास्थ्यको क्षेत्रमा सो पैरवी गरिरहनुभएका मातृका देवकोटासँग मैले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको कार्य समितिमा मनोसामाजिक क्षेत्रको प्रतिनिधित्वको विषयमा छलफल गरेको थिएँ अब चाहिँ उक्त छलफलको सम्पादित अंश यहाँ प्रस्तुत गर्दैछौँ र मानसिक स्वास्थ्य समस्या भइसकेपछि समुदायमा जुन हेर्ने दृष्टिकोण त्यो व्यक्तिलाई र एकचोटि मानसिक स्वास्थ्य सेवा लिइसकेपछि अथवा लिँदै गरेको व्यक्तिलाई विभिन्न सामाजिक अवरोध कानुनले नै भोट हाल्न नपाउने साँची बस्न नपाउने उम्मेदवार हुन नपाउने अनि अब अचम्म लाग्दो केही क्राइम गऱ्यो भने नि फौजदारी मुद्दा नलाग्ने मान्छे नै नभएर नहेरिएको अवस्थामा यसलाई सामाजिक अवरोधको कारणले गर्दा यसलाई अपङ्गताको रूपमा मूलधारमा अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय रूपमा महासन्धिहरूले कानुन नियम नीतिहरूले बोलेका छन् दुई हजार उन्चालिस सालको अपाङ्ग कल्याणकारी ऐनमा स्पष्ट रूपमा अपाङ्गतामा मानसिक अस्वस्थता सम्बन्धी अपाङ्गता भनेर राखिएको छ कार्यक्रमहरूमा बोलाउनै गयो तर पनि केन्द्रीय कार्य समितिमा चाहिँ हाम्रो प्रतिनिधि विधानमा नै मनसामाजिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरू त्यहाँ गएर केन्द्रीय कार्य समितिमा बस्न नपाउने योभन्दा अगाडिको चुनावमा म पनि अपाङ्गता भएको व्यक्ति हुँ नेपालको कानु, कानुन अन्तर्राष्ट्रिय कानुन अनुसार त्यसकारण राष्ट्रिय अपाङ्ग महासङ्घको चुनावमा म उठ्नको लागि कहाँ मेरो स्थान छ ताकि त्यहाँ सबै खालका अपाङ्गता अरू अपाङ्गतालाई आरक्षण समेत गरेर राखिएको छ अनि त्यसमा आधी भन्नेमा म चुनावमा तयार थिइनँ तर त्यो लास्ट आवरमा आएर अनि मैले त्यो आधीबाट भनेर मनोनयन दर्ता गरेँ मलाई चाहिँ त्यति बेला अपाङ्ग महासङ्घको केन्द्रीय विधानमा विधि सम्बद्ध तरिकाबाट नै अरू अपाङ्गता भएका व्यक्ति सरह नै हामीले प्रवेश पाउनुपर्छ ताकि दयामायाको दृष्टिकोणबाट होइन भनेर अन्त मन नलाग्दा नलाग्दै पनि उम्मेदवार दिएँ र पछि गएर फोलिया भएको साथीको र मेरो बराबर आयो र अनि चिट्टा राख्दा उहाँको पऱ्यो त्योभन्दा अघिल्लो चुनाव पछाडि जब हस्तान्तरणको दिनमा त्यति बेलाका पूर्व अध्यक्ष र त्यसपछि निर्वाचित अध्यक्षलाई त्यो बेलामा पनि मैले तपाईँहरूले अपाङ्गता सन्धि अन्तर्राष्ट्रिय महासन्धिमा मनोसामाजिक अपाङ्गता मानसिक अपाङ्गतालाई स्पष्ट रूपमा व्याख्या गरेको छ तर तपाईँहरूले हामीलाई केन्द्रीय कार्य समितिमा प्रवेश गराउनु भएन तपाईँहरूले सिआरपिडी भनेर जुन अप्ञाता भएका व्यक्तिहरूको अधिकार सन्धि महासन्धि भनेर कुरा गरिरहनु भएको छ त्यसलाई कुठाराघात गर्नुभएको छ तपाईँहरूले लत्याउनु भएको छ भनेरै मैले यो शब्द नै भने र त्यही क्रममा भएर उनीहरूले अनि अहिले जुन जुन अध्यक्ष तिन वर्ष अगाडि जुन भएर जो उहाँ चाहिँ निर्वाचित हुनुभयो अनि त्यसपछि उहाँले त्यति के भन्नुभयो भने मातृका देवकोटाको कुरालाई म सिरियसली लिनेछु भनेर उहाँले त्यो भन्नुभयो अनि त्यसपछि अब राष्ट्रिय अपाङ्ग महासङ्घको विधान संशोधन हुनुपर्ने सीमान्तकृत अपाङ्गताभित्रका पनि ती वर्गलाई र प्रतिनिधित्व केन्द्र महासङ्घको केन्द्रीय कार्य अनि त्यसपछि झन्नै डेढ वर्ष अगाडि हिटौनामा चाहिँ महाधिवेशन हुँदा अनि त्यहाँ चाहिँ यो यो वर्गको प्रतिनिधित्व गराउनुपर्छ भनेर चाहिँ अलिअलि कुरा उठ्यो अनि पछि गएर जस्ताको तस्तै पहिलाको विधानमा केही पनि थिएन भने असंशोधनमा चाहिँ के भन्यो भने छुटेका अपाङ्गताका वर्गहरू जस्तै मनसामाजिक हेमोफेलिया भच्चापुड्का समथिङ समथिङ त्योबाट चाहिँ मनोनयत गर्न सकिनेछ भनेर जुन शब्द आएको छ हुँदाहुँदै पनि अनि हालसलेको अपाङ्ग महासंघको चुनावमा हामी भोट हाल्न चाहिँ पाउने तर हामीले उम्मेद्वार दिनको लागि विधानमा कुनै पनि व्यवस्था नभएको र त्यो अनुसार हामीले भोट हाल्यौँ तर अहिलेसम्म पनि प्रश्न चिन्ह के भने के अब नेपालका नीति नियम अनि कानूनहरू हरेक तह तबकालमा कार्यान्वयन हुनको लागि कत्तिको बाधा छ जुन प्रजातान्त्रिक संगठन अपाङ्ग महासंघ सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको धरोधर दर भनेर भनिन्छ हामीले त्यहाँको केन्द्रीय कार्य समितिमा चाहिँ अरू अपाङ्गता भएका व्यक्ति सरा गएर हाम्रो आवाज राख्न पाउने कि नपाउने जुन अपाङ्गताको वर्गभित्रैबाट करिब तिनवटा सिटहरू चाहिँ त्यहाँबाट केन्द्रीय कार्य समितिले मनोनयन गर्ने भनिएको छ अनि अब त्यो मनोनयन के हुने हो र अब यहाँभन्दा अगाडिको विभिन्न परिदृश्य हेर्दा अब त्यो कुरैमा मात्रै हराउने हो कि छुटेका वर्गहरू भनेर भनिएको छ भने उनीहरूको त्यो अपाङ्ग महासङ्घको विधानमा छुटेको तर हामी त अब छुटेका वर्ग होइन दुई हजार उन्चालिस सालको अपाङ्ग कल्याणकारी ऐनमा माने, यसलाई मानसिक स्वास्थ्य समस्या सम्बन्धी अपाङ्गता भनेर स्पष्ट गरिएको छ त्यो हामी छुटेका वर्ग होइनौँ तर एनएफटिएनमा छुट्याइएका वर्ग हौ त्यसकारण अनि म चाहिँ के अहिले पनि के अनुरोध गर्न चाहन्छु भने राष्ट्रिय अपाङ्ग महासंघले जुन मनोनयत गर्ने बाँकी कोठा छ त्यसमा चाहिँ निर्विवाद रूपमा मनोसामाजिक अपाङ्गता भएकै व्यक्तिलाई समावेश गरेर लाउन आवश्यकता छ जस्तै पोखरामा अहिले निर्वाचित हुनुभएको अध्यक्ष सुदर्शन सुवेदीसँग अब के गरौं चुनावमा उठ्नको लागि व्यवस्था छैन भन्दा उहाँले के भन्नुभयो भने तपाईँ भोट दिनुहोस् अनि त्यसपछि अब नयाँ भन्ने कार्य जुन विधान अनुसार मनोनित गर्नु व्यवस्था छ त्यसमा म चितेर गएर मैले मनोनित गरेन भने मलाई मुद्दा हाल्नुहोस् र अनि अर्को व्यक्तिले चितेर गएर त्यहाँ चाहिँ मनसामाजिक अपाङ्गतालाई तपाईँहरूलाई मनोनयन गरेन भने त्यसलाई मुद्दा हाल्नुहोस् अब कानूनी रूपमा यदि चाहिँ आउँदैन भनेर भनेर उहाँले त्यो शब्द त्यो दिन अधिवेशनको दिन बिहान अब त्यसकारण मुद्दा हाल्नु भन्नुभएको अध्यक्षले नै अब मुद्दा हाल्न चाहिँ पर्दैन होला कि र अनि जे कुराको पनि त अब हामी त एउटा प्रजातान्त्रिक अभ्यासमा कानुनी दायरा नै गएर त आफ्नै अपाङ्गताको वर्गमा नै अधिकार पाउनको लागि अब मुद्दा हाल्नुपर्छ भने त एउटा मर्यादित समावेशीकरण र प्रजातान्त्रिकरण त्यो अवस्था त नआला तर पनि फेरि नआउला भन्न पनि सकिँदैन त्यसकारण होला नहोला तर हामीले हाम्रो तर्फबाट आवाजलाई बुलन्द पार्नलाई छोड्ने छैनौँ र समावेशी जुन राज्य एउटा समावेशीकरणमा छ सबै कुरा भने राज्यका हरेक तह तबकामा सरकारी गैर सरकारी हरेक निकायमा हामी एउटा समतामूलक एउटा समाजको परिदृश्य गरौँ र अनि आशा गरौँ यी सबै कुराहरू एकै ठाउँमा आउनेछन् र एउटा समुर रूपमा अनि हामी हातेमालो गर्दै एउटा कुनै एउटा अपाङ्गताको बारेमा मात्रै नभइकन सबै खालको अपाङ्गता भएका व्यक्तिहरू हामी दाजुभाइ दिदीबहिनीहरू सँगसँगै संक अनि एकअर्कालाई हातेमालो गर्दै एकअर्काको दुःख कष्ट अनि खुसी हाँसोमा हाँस्दै अगाडि बढ्नको लागि प्रतिबद्धता गर्छु र त्यो खालको सहयोगको लागि पनि आशा गर्छु उहाँ हुनुहुन्थ्यो कोशिसका अध्यक्ष मात्रिका देवकोटा हवस् यसका साथै आजका लागि रेडियो कार्यक्रम मानसिक स्वास्थ्यमा कोसिसको निर्धारित समय सकिएको छ आधा घन्टासम्म बसेर हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना कोसिस रेडियो केओएसएचआइएसएच आरएडिआइ एट जिमेल डट कममा पठाउन सक्नुहुन्छ तपाईँ आफ्नो प्रतिक्रिया तपाईँले यो कार्यक्रम सुनिरहनु भएको रेडियोमा पनि पठाउन सक्नुहुन्छ आशा छ हाम्रो कार्यक्रममा उठेका सवाल तपाईँ आफ्नो घरटोल छरछिमेक र समुदायमा पनि चर्चा गर्नुहुनेछ अर्को कार्यक्रममा हामी मानसिक स्वास्थ्य सम्बन्धी नयाँ विषय लिएर उपस्थित हुनेछौँ त्यतिन्जेलसम्मका लागि कोसिसको रेडियो टिमलाई बिदा दिनुहोस् तपाईँको यो साता सुखद बितोस। नमस्कार